कार्रम परिवर्तन का आवाज सामुदायिक रेडियो गलकोटा एफएम एक सय दुई थोप्लो चार मेगाज प्रतीक सा शुक्रवार बलुका छत्तीस बजे पुनप्रसारण शनिवार बेलुका पांचतीस बजे होने गद गलकुट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा एक सय दुई थोप्रो चार मेगार्जसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लुडब्लु डट गलकुट एफएम डट र मोबाइल एप गलकुट एफएम मार्फत एकैसाथ प्रसारण हुने गर्दछ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 कार्यक्रम परिवर्तनका आवाजमा अबको पालो परिवर्तन सम्वादको रहेको छ यस स्तम्भमा रहेर हामीले एकजना अतिथिसँग कुराकानी प्रस्तुत गर्ने गर्दछौँ आज हामीले परिवर्तन सम्वादमा रहेर गलकुट नगरपालिका वार्ड नम्बर आठ काँडेवास थाले पोखरामा बस्दै आउनुभएका टिकाराम विकाससँग कुराकानी का गर्ने जमर्को गरेका छौँ विशेष आज हामीले उहाँसँग रहेर उहाँले लामो समय अगाडिबाट डोको व्यवसाय सञ्चालन गर्दै आउनु छ र उहाँसँग आज हामीले डोको व्यवसाय गर्दै गर् लगायत कस्ता समस्याहरू आउने गर्दछन् पछिल्लो समयमा डोको बजारीकरण कस्तो रहेको छ लगायतका विषयमा सम्बन्धित रहेर कुराकानी गर्ने गर्नेछौ अब लागौ उहाँसँग गरिएको कुराकानीतर्फ कार्यक्रममा स्वागत छ हजुर नमस्कार तपाईँले यो डोको व्यवसाय गर्न लागेको कति समय भयो मेरो डोको व्यवसाय गर्नुभन्दा के गर्नुहुन्थ्यो हजुरले मैले डोको व्यवसाय गर्नुभन्दा पहिला म चाहिँ पहिला चाहिँ गाई हेर्ने गोठालो बसेँ पहिला गाई हेर्ने गोठालो बस्नु भयो कसकोमा बस्नु भयो म चाहिँ यही गाउँमै हो अब चाहिँ आफ्नो अब चाहिँ गाउँकै मान्छे हुनुहुन्छ कहिले चाहिँ पन्ध्र बिसवटा गाई लिएर हिँड्थे जङ्गलमा कहिले आधी बनाएर फाल्ने कहिले चाहिँ सपार्नी अब चाहिँ त्यति क... त्यति चाहिँ राम्रो अब चाहिँ बनाइएको त थिएन पछि गाई हेर्ने गोठालो कति समय बस्नु भयो म चाहिँ सात वर्ष बसेँ सात वर्षमा गोठालो बस्नु भयो कति वर्षको उमेरबाट बस्नु भयो गोठालो म त अब चाहिँ उमेरको चाहिँ त्यति मलाई ख्याल भएन म चाहिँ स्कुल म जाँदाखेरिबाट चाहिँ बाबा मम्मीले चाहिँ अब उहाँहरूलाई दुःख आपत परेको हुनाले मलाई चाहिँ गाई हेर्न राख्नुभयो गो होइन गोठालो हुन्छ भन्थ्यो पहिला हजुर हजुर मैले चाहिँ अब उहाँ चाहिँ आम्बालाई दुख भयो भनेर मसेर मैले चाहिँ गाई गोरु हेर्ने अब चाहिँ कहिले कसै घरमा खाना हुन्न थियो अब चाहिँ उहीँबाट चाहिँ ल्याएको अब चाहिँ लिएर भाइ बिनाहरूलाई लिएर खुवाउने यताउति गर्थे होइन अब चाहिँ अलिक पछि पछि केही जान्ने भइयो अब चाहिँ त्यहाँबाट अब गोठालो बस्दै गर्दा तपाईँले पैसा ल्याउने गर्नुहुन्थ्यो अथवा अन्नपात के ल्याउने हुन्थ्यो अब वर्षको सात सयमा वर्षको सात सयमा मैले काम गर्थे हजुर वर्षको सात सयमा काम गर्दा गर्दाखेरि तपाईँको अब चाहिँ अब कहिले एक दुई सय पैसा कहिले चाहिँ उठेर एक दुई सय के पचास रुपियाँ पनि धेरै भनौँ हजुर कोहीले को को अब चाहिँ मासु सासु खाएको पनि तिर्न नसक्ने अवस्था हुँदा अब कोहीले गाउँरी टिपेर लोइदिन्छौँ भनी कहिले चाहिँ पकाएर खाने भाँडा टिपेर लोइदिन्छौँ भनी गर्थे होइन हजुर चाहिँ माटोको मटका थियो माटोको मटकामा पानी लिएर खानु पनि अब त्यस्तै थियो आर्थिक कमजोरी अब चाहिँ त्यस्तै थियो पहिला अब त्यहाँ फाट टालेको अब चाहिँ कसैले दिएको पनि एकदम माया ममता गरेर चाहिँ त्यसलाई चाहिँ सुधार गरेर लाउने गर्थे आफै किनेर लाउन भनौँ अथवा नयाँ किनेर ल्याउनको लागि आफ्नो साथमा पैसा थिएन आर्थिक अभाव थियो घरमा पनि गरिबी थियो हजुरको पहिल्यैबाट नै होइन गरिब एकदम गरिबै अब चाहिँ बाबाको अनि केही चाहिँ हजुरबा हजुरआमाको अब सिरि सम्पत्ति हुन्थ्यो भने बाबाहरूले पनि अब चाहिँ त्यही अनुसारको चाहिँ हुन्थ्यो होला होइन अब आफूले त देखिएन अब चाहिँ अलिअलि भएको पनि अब चाहिँ बाबाले पहिले अब चाहिँ अरूलाई चाहिँ बेचेर अब चाहिँ उहाँले आफ्नो बिहेको कपडा सपडा लिएको भन्ने गर्नुहुन्छ होइन आफ्नो त एउटा घडेरी छ अब त्यही घडेरी पनि अब चाहिँ त्यसको पनि पास भएको छैन त्यतिकै बसिरहेको अब चाहिँ डोको बुन्न लागेको अब चाहिँ त्यही पच्चिस तिस वर्ष भयो होला तपाईले भनिहाल्नुभयो धेरै पहिल्यैकै कुरा भनिहाल्नुभयो हजुरले गोठालो गर्दथे भनेर गोठालो गर्न छोडे पछाडि हजुरले यो डोको बुन्न थाल्नु भएको गोठालो गर्न छोडिसके पछाडि तपाईँले अन्य धेरै पेसाहरू पनि गर्न सक्नुहुन्थ्यो त्यति बेलाको समयमा त भनौ न विदेश जाने भन्ने चलन पनि थियो धेरै टाढाको ठाउँमा जान नसके पनि इन्डियासम्म पनि धेरै व्यक्तिहरू गइराखेका पनि थिए इन्डिया पनि जानुभयो दुई सय पचासमा चाहिँ मैले तिन चार महिना चाहिँ मैले काम गरेँ तिन चार महिना काम गरेपछि पछि पछि अब चाहिँ कोहीले हिन्दी बोल्न आएन अब चाहिँ त्यस्तो भने अब कोहीले छोट्या छोडेर अन्त चाहिँ हिन्दी त्यस्तै गरी गरिगरियो पछि पछि बाधा लाग्यो अब चाहिँ भाषा सिक्न लागि सिकेपछि अब चाहिँ त्यस पछाडि पाँच भयो होइन अब त्यो पाँच सय मैले चाहिँ के गर्थेँ त अब चाहिँ कहिले कसो अब एक दुई रुपियाँ दुई तिन रुपियाँ हुन त भने आइसक्रिम सब साथीभाइले खान्थे अब चाहिँ मैले मैले चाहिँ त्यसलाई चाहिँ जम्मा जम्मा गरेर अब चाहिँ अब यहाँ बाबाले अब चाहिँ जग्गा खाएको साउको अब धेरै पैसा भयो अब मलाई पैसा पठाइदिए भन्नुभयो मैले चाहिँ त्यो पैसा चाहिँ लिएर म चाहिँ साढे तिन वर्षमा आएँ आएपछि अब चाहिँ त्यो पैसाले पुगेन ऋण भयो भन्ने कुरो भयो त्यसले पनि पुगेन त्यहाँबाट फेरि गएँ फेरि गएपछि अब तपाईँको अब चाहिँ आठ सय नौ चाहिँ पहिला कति समय बस्नु भयो इन्डियामा म चाहिँ पहिला साढे तिन वर्ष बसेँ हजुर फेरि इन्डियाबाट आइसके पछाडि फेरि फेरि इन्डिया नै गएँ इन्डिया गएपछि अब चाहिँ इन्डियामा त्यही हो अब घरमा काम गर्ने खानासाना अब चाहिँ बनाउन आउँथ्यो अलिअलि रोटी बनाउन आउँथ्यो गाडी साडी साफ गर्ने त्यही गर्थे अब आफूले अब चाहिँ त्यही पनि अब केही हुन्छ भने बाहिर पनि अब दुई चारवटा गाडी सफा गर्थे त्यसले पनि भएन अन्तिममा आएर बिहान गरियो बिहान गरेपछि अब चाहिँ जाय जन्म भए अब उनकोले गर्दा यहाँ चाहिँ धेरै लामो समयमा चाहिँ अब चाहिँ डोको बुन्ने यताउति गरेर प्रधानमन्त्री रोजगारी खुले छ अरे भन्छन् त्यसमा पनि काम गर्यो त्यसमा पनि अब चाहिँ कि नियमित हुन्थ्यो भने हामीहरूलाई सजिलो हुन्थ्यो होइन अब चाहिँ ठिक काम पाइएछ रोजगार पाइएछ अब चाहिँ राम्रो छ भन्न मिल्थ्यो अब चाहिँ त्यही पनि बिस दिन बाइस दिन अब चाहिँ भन्छन् कोहीले अठार दिन त्यही पनि तनखा अब चाहिँ आठ सय साढे हो अब चाहिँ दिनको हाजिरा भन्छन् त्यही पनि अब कटौती गरेर तपाईँको अब आठ सय आठ सय हुन्छ अब चाहिँ त्यस्तै छ गाउँ घरमा रोजगारका कार्यक्रमहरू धेरै आए पनि तर निरन्तर एकदम समस्या त एकदम धेरै नै छ अब हामीले डोको बेचेर गइन्छ डोको बेच्न लिएर यहाँ घरदेखि लिएर गइन्छ अब गाडीमा लिएर जाउँ भने अब एउटा डोको अब चाहिँ बिस तिस रुपियाँ खाइदिन्छ गाडीले अब त्यो लिएर अब चाहिँ हामीहरूले अब चाहिँ बिल्का बच्चाहरूले अब चाहिँ के ल्याइदिन्छ बाबाले के ल्याइदिन्छ भनेर अब चाहिँ झोलाएर त छैन अब चाहिँ बिस पच्चिसवटा डोको गाडीमा हाले लिएर गाउने अब हजार आठ सय खाइदिन्छ बेच्न हिँड्नु अब चाहिँ तिन सय रेट हो भन्दाखेरि उहाँले चाहिँ के भनिदिनुहुन्छ भन्दाखेरि होइन हामीले त दुई सयमा राखेको कसैले दुई सय पचासमा राखेको हो भन्ने चाहिँ उहाँको भावना हुन्छ भन्ने हुनुहुन्छ अब चाहिँ घरदेखि अब कहिले पाकेको चिया खाएर हिँडिन्छ कहिले अब त्यसै पनि हिँडिन्छ घरमा पनि त्यस्तै किसिमको समस्या छँदैछ तपाईँले भनिहाल्नुभयो अगाडि नै यो प्रधानमन्त्री रोजगार कार्यक्रमहरू सरकारले ल्याए पनि निरन्तर रूपमा नचल्दाखेरि अनि ज्याला दर पनि तलमाथि हुन्छ भनिहाल्नु हजुरले भन्ने बेलामा एउटा भन्ने अनि एकदम अनि एक गार एक अब नजिकमा घर हुनेलाई त सजिलो छ प्रधानमन्त्री स्वरोजगारीको अब चाहिँ कामहरू पनि अब कहिले तल काँडे बास लगाइदिन्छ कहिले चालसे टोला लगाइदिन्छ अब चाहिँ अब के हाम्रो अब थालेपोखरा आउने सडकमा चाहिँ दुई चारजना अब चाहिँ पाँच छजना भइदिएको भयो अब हामीलाई निरन्तर अब चाहिँ काम मिलेको भयो हामीलाई कति आनन्द थियो आफ्नो बाटो पनि सहज बन्थ्यो अहिले त के हो कि अब त दुई चार दिन मिसिन अब चाहिँ लगाएर अब सप्रेकालाई बिगार्ने बिग्रेकालाई चाहिँ सपार्ने भन्ने चाहिँ त्यो छैन बोर्ने सपरेकोलाई बिगार्ने तपाईँले भनिहाल्नु भयो धेरै लामो समय अगाडिबाट यो डोको पेशा गरे सुरु गरेको मैले भनेर तपाईँले यो डोको निर्माण गर्दै गर्दा कस्तो खाले समस्याहरू आइपर्देखि कति महिना लगाएर सिक्नुभयो म त्यही यो गाई हेर्न हिँड्ने अब दुई चारवटा अब चाहिँ यसो केटाकेटी जस्तो अवस्थामा अब चाहिँ कहिले अब चाहिँ मधेसमा लाउने त्यो मुखमा लाउने जो अहिले मान्छेले माख लाएर हिँड्छन् त्यस्तै चाहिँ गोरुलाई लगाइदिने जस्तो भुन्थे हजुर अहिले पछि पछि चाहिँ म एकजना हाम्रो चाहिँ हाम्रो पुसाजी कोसेर यस्तो गर्नुपर्छ यहाँ त यस्तो गर्नुपर्छ भने उहाँबाट नै सिकेँ कति समय लागे हजुर मलाई सिक्न कमसे कम मलाई पन्ध्र बिस दिन लगायो समयमा नै सिक्नुभयो मैले चाहिँ पहिला नैदेखि मलाई चाहिँ यो मैले गर्नुपर्छ भन्ने मैले चाहिँ निरन्तर दिएँ मैले होइन अब चाहिँ यो कहाँदेखि कता ल हुन्छ यो कहाँदेखि कहाँ लिएर हुन्छ भन्ने मैले उहाँले अर्थ दिनुभयो गर्न त मैले गरेँ हाम्रो गुरु नै भन्ने उहाँ हो त्यो गर्दाखेरि अब छैन केही छैन अब चाहिँ दोको व्यवसाय अब चाहिँ अब चाहिँ निङला अब चाहिँ जङ्गला जाम अब चाहिँ भालुले कति समय लाग्छ हजुरलाई सा लाग लाग खाजा साजा खार जानियो भने अब कहिले एक बज्छ कहिले दुई बज्छ अब कहिले भेटी नै साथै भने अब त्यस्तै कोही साथै अब बोलियाबा अलिक छिट छिटो टाढा टाढा जान्छन् आफ्नो अब चाहिँ अब त्यस्तै छ अब चाहिँ टाढा हिँड्न सकिन्न नजिक लिउँ अब चाहिँ दिन यहाँलाई दिन पर भनियो भने अब पाँच सय छ सय भारी घुम्छन् अब त्यस्तै अरू त अब चाहिँ के नै छ र अब गरिब दुखी गरिबको त जिन्दगी नै छैन त्यही भए पनि अब चाहिँ अहिलेसम्म दुःख अब चाहिँ खेप्दै आइयो अब आफ्नो ठाउँलाई छोड्न सकिएन जङ्गलमा निङ्गला खोज्न गइसके पछाडि पनि जङ्गलमा कतिको सहज रूपमा भेटिने गर्दछ अथवा कति डुल्नु पर्दछ खासै त्यस्तो भेटिन चाहिँ अब चाहिँ कि थाहै हो अब हाम्रो चाहिँ अब पहिला पहिला अब अनि साथीभाइ गएका साथीभाइहरूसित त अब गएको ठाउँमा अब चाहिँ यस ठाउँमा हुन्छ भने गइन्छ होइन माथि कहिले ढुङ्गा पल्टनी हो कि भन्ने डर कहिले अब चाहिँ होइन कहिले अब चाहिँ अहिले पुरा वनमारालेर उसले खत्तम गरेर अब चाहिँ पुरै वन ढाडिएको छ बाघ भालुको अब भा डर त्यस्तै छ अब होइन एक्लै डुग्ले जानी त अब चाहिँ चान्सै छैन जङ्गलमा जङ्गलमा धेरै किसिमका जनावरको डर हुँदा हुँदै आफ्नो घर परिवारको आर्थिक अवस्थाले गर्दाखेरि जानै पर्ने बाध्यता छ अनि एकदम एकदम तपाईँले भनिहाल्नु भयो दुई पटकसम्म इन्डिया गएँ भन्नु भयो हजुरले दोस्रो पटक इन्डियाबाट फर्केर आइसके पछाडि हजुरलाई फेरि इन्डिया जान मन लागेन कि के भयो हजुरलाई म चाहिँ दुसराचोटि गएर आएँ आएपछि मैले बिहेदान गरेँ बिहदान गरेपछि अब चाहिँ त्यस्तै भयो अब इन्डियातिर म फेरि दोबारा फेरि केही हुन्छ कि भनेर म सिलाङमा गएँ हजुर सिलाङमा गएको मेरो त दिन खोइला खानीमा अब चाहिँ दुई तिन अब चाहिँ त्यो माथि तल हेर्दै मकै खोइला जस्ता मान्छे देखिने तल गिराउनु माथि उसबाट हेर्दा त्यस्तो भित्र गएर सुरुंग्र ग कोईलाटी कोइला काटेपछि अब चाहिँ चारजना पाँचजनाको टिम हुने अब चाहिँ त्यो टिममा अब चाहिँ एक बाक्सा निकालेपछि मात्र चाहिँ आठ सय दिन्थ्यो अब त्यो आठ सयले अब तपाईँको अब चाहिँ खाना खाइनी हो कि अब भाडा त अब चाहिँ त्यस्तै थियो अब चाहिँ अब मालिकले लान्थ्यो खाना त अब खाना रासन किन्न पर्यो अब त्यतिखेर फोनको चलन आएको थियो अब चाहिँ यो अहिले अस्तिको कुरो हो फोन गर्नु पर्थ्यो अब फेरि पछि गएँ पछि गएपछि नि अब चाहिँ खासै अब चाहिँ राम्रो उस भएन अब बिहानदेखि बिल्का अठार उनीहरू बीस घंटा काम करना पबा खड़ा को खड़ा अब तैंपन मैं अंतिम आर यही डोको व्यवसाय अब चाहिए मैं चाहिए यही नहीं अब रही मेरो अब चाहिए आइसके पछाडि हजुरलाई जान मन लागेन अनि डोको व्यवसाय नै गर्छु भन्ने हजुरले निश्चित लक्ष्य राख्नुभयो तपाईँले पहिलेदेखि भन्नुभयो दस पन्ध्र बिस दिन लगाएर यो डोको बुन्न सिकेँ मैले भन्नुभयो हजुरले एउटा डोको निर्माण गर्न सिके पछाडि बजारमा लैजाँदै गर्दाखेरि कोही किन्ने व्यक्तिहरूले नराम्रो बुनिस् भन्ने यस्तो आरोप लागेन यस्तो थियो अब चाहिँ अहिले अब चाहिँ तल थालिसकेपछि अहिले सर्लक्क बनाएर लाने हो होइन बनाएर लिउनु पर्छ यो कोही अब चाहिँ पेस सुकिया छ भन्छ होइन हजुर कोही अब चाहिँ यस्तो बटारिएको छ भन्छ अहिले चाहिँ एकदम राम्रै बनाइन्छ सुरु सुरुमा चाहिँ त्यस्ता आरोपहरू पनि सहनुभयो सही हो अब त्यतिखेर लिएका नै थिएन तपाईँको अब कति थियो भन्दा अब ठुलो घाँसकानी डोकोलाई पचास रुपियाँ थियो अब सानो पानी डोकललाई अब मल फाल्ने डोकललाई पच्चिस रुपियाँ होइन अब त्यस्तै अब चाहिँ अन देश अब चार माना अब चाहिँ तिन माना दिएर हिँड्ने होइन अहिले अब चाहिँ अब कोही कोही ठाउँमा अब चाहिँ त्यस्तै अब मर्ग बुझ्ने कि अब पाँच पनि दिन्छन् डोकालाई होइन अब ठुलो घाँस खाने डोकालाई त अब चाहिँ दुई हो अब चाहिँ दिइराख्दैन अझै अब चाहिँ जता लैजा लैजा भन्छन् अब त्यस्तै छ डोको नि अब गाडी भाडा तिर्नी कि आफ्नो भाडा तिर्ने खाजा खाने कि अब चाहिँ घर ल्याउने कि अब त्यस्तै छ धेरै किसिमका समस्याहरूका बावजुद पनि तपाईँले अझै यो डोको व्यवसाय गर्न छोड्नु भएको छैन एकदम हो क्या तपाईँले अगाडि नै भनिहाल्नुभयो सुरु सुरुमा बिग्रिने पनि हुन्थ्यो गाली पनि गर्नुहुन्थ्यो विभिन्न किसिमका आरोपहरू पनि लगाउनुहुन्थ्यो भन्नुभयो तपाईँलाई चाहिँ कसरी सम्झाउनुहुन्थ्यो उहाँहरूलाई उहाँहरूले चाहिँ यस्तो बनाउने होइन यो यस्तो भयो भने अलिकति कनकटाइ गर्छन् राख्नलाई त मूल्य पर्दैन भन्ने कार्यक्रम गर्नुभयो अनि चाहिँ फेरि मैले पछि गएर फेरि यस्तो हुन्छ भने फेरि उहाँको पासमा गएँ होइन अब त धेरै छन् साथीभाइहरू अब बुन्ने होइन कतिजना हुनुहुन्छ तपाईँको गाउँठाउँमा बसेर बुन्ने व्यक्तिहरू अहिले चाहिँ हाम्रो गाउँमा बुन्ने त अब छन् अब भनौँ अब चाहिँ अब मेरै छोराले पनि अलिअलि बुन्छ होइन बुन हजुर त्यो गर्दाखेरि अहिले चाहिँ धेरै छन् अब प्रायः जस्तो रोग व्यवसाय गर्ने छन् तर लिनीले गर्दैनन् होइन हजुर लिनीले गर्ने भने अब त्यही हो अब चाहिँ दिनभरि अब जुरुको उठेर अब चाहिँ बिहान छ बजी जाने हो भने अब कहिले कता जानुभयो अब के अब चाहिँ आफ्नो लख हो लखमा अब चाहिँ अब कहिले छिट्टै पनि बिग्रि हुन्छ कहिले अब दुई दिन पनि घुम्नु पर्छ होइन त्यस्तो चाहिँ अब हिँड्ने अहिलेको अवस्था अब चाहिँ त्यस्तै छ अब बाटो अब चाहिँ सिधा बाटो थियो अहिले गोरेटो बाटो पनि फाँड फुँड पनि गरेको छैनन् खोल्सा र खालसी छन् होइन अब गाडी बाटो घुम्नु पर्यो गाडी बाटो घुम्दाखेरि अब चाहिँ त्यही अब चाहिँ एक घन्टा पहिला पुग्ने ठाउँमा अब दुई घन्टा लाउँछ समस्या त्यस्तो छ अब चाहिँ गोरेटो बाटोहरू बनाउनु पर्ने अब चाहिँ पहिला पहिला गोरेटो बाटो बनाउनु पर्ने अहिले त दसैँ आयो आउँछ अरे अब चाहिँ दसैँ आयो भने पहिला पनि हा अब चाहिँ तपाईँको अब चाहिँ झराली छ बाटो बनाउने बिग्रि भत्केको बाटो बनाउने चलन थियो अहिले चाहिँ त्यो पनि हटिसक्यो हटिसकेको अहिले पछिल्लो समय बिस्तारै हट्दै गयो तपाईँले भनिहाल्नुभयो पहिलाको समयमा एउटा ठुलो डोकोलाई पचास रुपियाँमा अनि सानो डोकोलाई पच्चिस रुपियाँमा बेच्ने गर्दथेँ मैले भन्नुभयो त्यो पहिलाको समयमा पनि थोरै मूल्यमा बिक्री गर्दै गर्दा पनि हजुरलाई यो डोको व्यवसाय छोड्छु भन्ने मनमा आयो कि आएन किनकि मूल्य नै नपर्ने भए पछाडि अब के गर्ने अब छोड्छु भनेर म चाहिँ गोलकुट एरियामा म चाहिँ अब ढुङ्गा फोर्ने काममा म धेरै लामो समय काम गरिब चाहिँ के हुन्छ भन्दाखेरि अब चाहिँ पैसा चाहिँ धेरै हुन्छ भन्छन् अब चाहिँ अचानक आफ्नो हात थिचियो हात भाँचियो आँखा फ्रेक्चर भयो आफू त गरिखानी मान्छे हो कुनै आँखा चपेर गएर उस गरे पनि अब कसैले लाइ चार ला पैसा भने त कोही पनि निक्लन आफ्नै आमबाउ त निक्लन भनेपछि अरू त कुरा गर्ने काम गराउनुसक्नुको सबैको प्यारो हो अब चाहिँ काम गर्न छोड्यो अब कुनै चोटपटक लगायो अब मलाई चोटपटकलाई दुई चार रुपियाँले मैले इलाज गर्छु भनेपछि अब चाहिँ त्यो दिन मान्दैनन् कि अब चाहिँ ढुङ्गा फोर्ने काम पनि हजुरले छोड्नु भयो जोखिम धेरै भएको कारणले छोड्नु भयो अथवा हजुरले के कारणले छोड्नु भयो त्यो त यस्तो हो नि अब चाहिँ पहिल्यै बल तागत थियो अब चाहिँ ढुङ्गा फोरिने अब चाहिँ जसले पनि आउनु पऱ्यो टिकारामले अब हाम्रोमा काम गर्नु पऱ्यो म यति दिन्छु भन्छन् उति दिन्छु भन्छ कति ठाउँमा त अब काम गरेको पैसा नै दिएको छैन अब काम गरेको ठाउँमा त अब चाहिँ अब अहिले चाहिँ एक वर्ष त नि यति आयो अब चाहिँ काम गरेको ठाउँबाट पैसा दिएको छैन अब ढुङ्गा फोरेको काम होइन अब गरिबीले त अब चाहिँ के भन्दाखेरि त अब चाहिँ अब केही हुन्छ कि अब चाहिँ लालच अब चाहिँ दुई चार रुपियाँ अब चाहिँ अलिक ढेडी दिन्छु भने त्यहाँ हुन्छ कि भन्यो अब त्यहाँ चाहिँ अब त्यस्तै हो अब कोही राम्रो होला कोही नराम्रो होला अब चाहिँ खाना खायो आठ सय दिन्छ भन्दै कसरी अब त्यस्तै होइन कोही ठाउँमा त अब काम गरेको पैसै मिलिएको छैन त्यस्तै ते? पहिला चाहिँ पैसा दिन्छु आइज भनेर बोलाउने अनि पैसा नै नदिने पनि हजुरले धेरै छन् त्यस्तो के यो पछिल्लो समयमा यो, समय यो डोको बिक्री गर्ने क्रम धेरै नै बढिरहेको छ गाउँतिरबाट भनौ न तपाईँको विचारमा पहिलेको समयमा धेरै डोको बिक्री हुने गर्दथ्यो अथवा पछिल्लो समयमा धेरै बिक्री हुने गर्दछ अहिले झन् धेरै गाउँ घरमा होइन अब गाई भैँसी बाख्राहरू अब चाहिँ टन्न पाल्थे अब एउटा घर दुई चारवटा अब दुई तिनवटा होइन राख्थे अहिले अब चाहिँ उतेनामा अहिले त यसो कहीँ ठाउँ बुझ्दाखेरि त अब बोरीमा घाँस काटे देखिरहेको छ मैले डोको के अब बोरामा घाँस काटे देखिरहेको छ अब डोको के चाहियो भैँसी पालिका छैनौँ अब चाहिँ भैँसी पाल्न छोडेँ भन्ने त्यस्तो भावना हुँदैन कताको त्यति गाउँमा अब चाहिँ त्यही दुई यसो दुई चार घर गाउँमा अब चाहिँ बस्ती बस्ती भयो ठाउँमा चाहिँ दुई चारवटा डोको अब चाहिँ उकालो ओह्रालो हिँड्दा हिँड्दै त्यसै ज्यान थाकेको हुन्छ कहिले कहिले त त्यसै खोला खुरा हिँड्दा हुँदै पनि हुन्छ त्यस्तै हो डोको व्यवसायमा छैन यो भनेको चिसो हो एक नम्बर चिसो हो यसले पोज अहिलेलाई बलतागत हुनुले चाहिँ जस्तो भने तस्तो निमट्छन् होइन अब चाहिँ जस्तो पनि अब चाहिँ उनीहरूले भोगेका हुन्छन् तर अन्तिममा अब चाहिँ आफ्नो अलिक चाहिँ के हुन्छ भन्दा पछि अब चाहिँ यसो वृद्धकालीनमा यसो चाहिँ आफ्नो दिन उमेर गइसकेपछि अब चाहिँ त्यस्तै हो अब कहिले हात खुट्टा दुःख भन्छन् कसैले के भन्छन् कसैले के भन्छन् अब त्यो गर्दाखेरि अब चिसो त एक नम्बर चिसो यो गर्ने काम त होइन अब चाहिँ बाध्यले अब आफ्नो चाहिँ बिहान बिल्का चाहिँ हात जोड्ने अब चाहिँ आफ्नो चाहिँ आर्थिक नभएपछि त अब यही भए पनि अब चाहिँ केही गर्न परौ भनेर मात्रै हो यो काम गर्नु तपाईँले भनिहाल्नुभयो धेरै किसिमका चुनौतीहरू भोग्नु पर्दछ अनि धेरै समस्याहरू हुने गर्दछ भनिहाल्नुभयो हजुरले यो डोको व्यवसाय गर्दै गर्दा तपाईँले गाउँबाट बजारतिर पनि धेरै किसिमका रोजगारहरू खोज्दै पनि गएका व्यक्तिहरू पनि धेरै छन् बजारतिर जानु भयो कि जानु भएन होइन बजारमा गइसकेपछि त अब यस्तो अब चाहिँ अहिले अब चाहिँ एउटा कोठा लिएर बसौँ भने अब एक्लै कोठा भाडा लिएर बस्न सकिन्न हजुर अब चाहिँ एउटा कोठा लिएर बसौँ भन्यो भने अब चाहिँ चार हजारदेखि पाँच हजार छ अब चाहिँ भाडा छ होइन अब चाहिँ त्यो भाडा उहाँ तिर्ने कि अब आफ्नो जान परिवार पाल्ने कि होइन अब यताउता आफूले खाएको तिर्ने कि अब चाहिँ त्यो छ समस्या अब बजारमा अब काम पाउँछ भन्दा अब जति बाहिरको मान्छे छन् अब चाहिँ कोही कताका छन् कोही कताका छन् त्यति मलाई अब चाहिँ बजारमा पनि अब लगभग हेलमेल गर्न मलाई बानी चाहिँ मैले छोडिसकेँ किन भन्दा अब बजारमा गयो अब एकअप चिया अब बिस तिस रुपियाँ भन्छन् त्योभन्दा बर चाहिँ अब बजारतिर गइसक्यो आफ्नो व्यवसाय भइसक्यो भने अब चाहिँ कहीँ अब चाहिँ यसो चिया खाम्नु भनेपछि अब चाहिँ त्यही हो चिया चिया पियो अब खाजा खानेको उस्तै पर्ने चान्स पनि हुन्न त्यस्तो छ बजारमा गए पनि धेरै किसिमका चुनौतीहरू भोग्नु पर्दछ यो गाउँ घरबाट जाँदाखेरि एकदमै नि हजुर पछिल्लो समय यो डोको बजारीकरण अवस्था कस्तो रहेको छ यो बजारी होइन अब चाहिँ अब हाम्रो थाले पोखरादेखि मात्रै होइन कि अब हाम्रो अब पाण्डु खानी सिसा खानी होइन स्याला अब चाहिँ यता कता कतातिरबाट भन्छन् होइन अब चाहिँ आफूले देखिएको छैन अब म अहिले तपाईँको यो असोजको तेह्र चौध गते म जाँदाखेरि तपाईँको पाण्डु खानी तिरबाट उनी गाडीमै टालेर लिएर आउनुभएको उहाँले अब होइन डोको थुन्सेहरू भयो अब म चाहिँ उहाँ सिरवारे मलमा पुगेको थिएँ उहाँले अब चाहिँ लो डोको ल्याउनु पर्यो भन्ने कुरो भयो त्यहाँबाट अब हामी चाहिँ त्यहाँ उहाँ पुग्दाखेरि अब चाहिँ अब भोकला छ अब चाहिँ केही खान पर्यो अब भन्नु छैन बजारमा खानु अब चाहिँ त्यसबाट अब दुई चार रुपियाँ खानु अब कसरी खानु अब चाहिँ अहिले छिट्टी घर पुग्नु पाए हुन्थ्यो भनौँ अब चाहिँ दुई चार रुपियाँको आफूलाई केही हुन्छ कि भनौँ त्यहाँबाट आउन सक्दैन लो अब गाडी जान्छ कि भनौँ त्यहाँबाट फेरि गाडीमा आयो गाडीवालाले म पहिला तिन सय अहिले चाहिँ साढे तिन सय त्यस्तो छ होइन बजारमा कतिको बिक्री हुने गर्दछ डोको बजारमा त अहिले त बिक्री हुने त्यो एउटा दुइटा दुई चारवटा अब चाहिँ यस्तै फुटपाटमा चाहिँ बिक्री हुने हो नत्र अब धेरै जस्तो त अब गाउँमा अब चाहिँ यस्तो अब चाहिँ बजारमा त अहिले अब भैँसी पाल्न छोड्यो अब कसैले अब कुखुरा थुनियो भने मात्रै दुई चारवटा राख्ने नत्र त्यहाँ अब हेर्दा नि हेर्दैनन् अहिले त पहिलेको जस्तो अहिले बिक्री हुँदैन खासै त्यति हुँदैन परा जस्तो मान्छेहरू अब चाहिँ गाउँ छोडेर अब सहर बजारतिर लाए होइन अहिले अब चाहिँ आफू पहिला पहिला घुमेको ठाउँमा जाँदाखेरि यहाँ त फल्लामा मान्छे हुनुहुन्थ्यो भने पनि छैनन् यहाँबाट त अहिले त बजार एरियामा छ कोही पनि छैनन् भन्छन् अब सबै कोही जापान छन् कोही जर्मन छन् अब चाहिँ त्यस्तै अब भैँसी पाल्न छोडे अब बाख्रा चामा पाल्न छोडे गाई गोरु पाल्न छोडे त्यो गर्दाखेरि अब तपाईँको अब चाहिँ गाउँ घरमा यसो अलिअलि अब बिक्री हुने अब चाहिँ गाउँ घरमा पनि खासै अब चाहिँ त्यति छैन अब बस्ती छैन अनि बिक्री हुनुपर्ने छ तपाईँले यो डुकु बुनिसके पछाडि कति कति समयमा बजारमा लैजाने गर्नुहुन्छ बिक्रीको लागि कहिले पन्ध्र दिन अब कहिले अब लगभग बिस पच्चिस दिन लगाउँछ कहिले महिना दिन पानी आउँछ अब जाडो सिजन सुरु भयो होइन उस गरिन्न अब, अब को, त्यही पनि बना गर्ने सके हो होइन नत्र अब चाहिँ त्यस्तै छ चा। तपाईँले यो गर्दै आइराखेको पेसा यो डुको बुन्ने पेसा पछिल्लो समयमा नयाँ युवा पुस्ताहरूले गर्न नचाहेको हो कि भन्ने जस्तो पनि लाग्दछ होइन एकदम किन होला युवाहरूले गर्न नखोज्नुको कारण चाहे, <laughs> ला, के लाग्छ यो युवाहरूले त अब अहिले चाहिँ यस्तो छ अब खालि बाहिर बाहिर भन्छन् होइन बाहिर गएर पनि अब चाहिँ सप्रे देश हो होइन न सप्रे अब चाहिँ त्यस्तै हो अब कोतिपयको अब चाहिँ मैले सुनेको छु होइन अब चाहिँ यहाँबाट अब कमाउने भनेर जान्छन् अब कोही अब चाहिँ उतै आठ दस वर्ष उतै हराउने पाँच सात वर्ष उतै हराउने अब चाहिँ उस्तै पर्ने चिन्न नसक्ने अवस्थामा आउने अब त्यस्ता पनि छन् होइन घरको दु ख अब चाहिँ अब इन्डिया जानु अहिले अब फेरि अहिले चाहिँ यो महामारीले गर्दा अब यताउति जानु पनि अब त्यस्तै ठप्प पर्छ महामारीकै कुरा पनि गरिहाल्नु भयो हजुरले यो पछिल्लो समय यो कोरोना भाइरसले गर्दा पनि धेरै समस्याहरू पनि आइरहेको हरेक व्यक्तिलाई एकदम पनि कस्तो कस्तो यो व्यवसाय गर्दै गर्दा कस्तो समस्या आयो हजुरलाई एकदम यहाँ त उस्तै पर्ने जतासुकै अब चाहिँ मार्केटहरू बन्द भयो बन्द छ भन्छ म बजारमा गइन बजारमा गइन अब बन्द छ भन्छन् अब यहाँ हाम्रो गाउँघरमा भएको फुटपाटमा अब पसलमा अब चाहिँ कहिले चामल छैन भन्छन् कहिले के भन्छन् अब अब यही लो त पर्यो अब अर्को अरूसँग बाटो अब चाहिँ पैँचो गरिदिने लिनी खाने अब म लिएर दिउँला भन्ने त्यस्तो गरेर खाइ बजारमा जाने अवस्था नै रहेन लकडाउन रहेन रहेन रहेन बजारमा म त यो अब चाहिँ तपाईँको चैत एघारदेखि होइन हजुर यो चाहिँ लकडाउन भयो लकडाउन भइसकेपछि म चाहिँ यसो डोको लिएर जानु पर्यो भने अब उस घरको अब चाहिँ अब छोपेर उतै अब चाहिँ क्वारेन्टाइनमा राख्छन् भन्छन् अब उतै गएर अब राख्यो हो घरमा अब फेरि रासन लिएर आउँछन् अब चाहिँ पैसा लिएर आउँछन् भन्ने आश्न छोपेर ल क्वारेन्टाइनमा राखिदियो भने त फेरि बिजोग छ <laughs> बोर्सेला अब दुखम सुखम अब चाहिँ ओँचो पैँचो गरेर भए पनि आफ्नो साग टाढौँ टाढेर अब चाहिँ होइन एकदिन बचिन्छ भने त अब चाहिँ नौ लाख तारा देखिन्छ भन्थे पहिला पहिला बुढाहरूले त्यस्तै भएर अब म चाहिँ खासै त्यो उसमा पनि म चाहिँ बजारमा बडी मात्रमा पर्से भइनँ विशेष गरेर यो डोको महत्व कस्तो रहेको छ अनि के के कामका लागि प्रयोग गरिन्छ बताइदिनु न यो डोको चाहिँ तपाईँको पहिला पहिला चाहिँ टाढा पानी थियो होइन डोको नभएसम्म अब चाहिँ हातमा उठाएर ल्याउन सकि नसक्ने अवस्था थियो अहिले खाना आफ्नो खाना बनाउने किचन कोठामा पानीको धारा छन् अहिले चाहिँ अब चाहिँ पहिला पहिलाको अब पानी टाढा थियो डोको मान्यता बहुतै थियो अब चाहिँ मार्केटिङ पनि राम्रो थियो अब जस्तै अब चाहिँ नचाहिने मान्छेले पनि चाहिन्छ पानी उस गर्नु पर्छ अब घरमा धेरै जानुभएकोले त चारवटा पाँचवटा राख्थे अब उत्खेर अब चाहिँ अहिले चाहिँ तपाईँको खाना बनाउने किचनमा अब पानीको धारो छ अब किन चाहियो डोको हामीलाई भन्छन् राखे पनि दुइटा राख्ने हुन् अब अब यो डोको भन्दा सजिलो बोरीमा मोल फाल्न लायो अब चाहिँ त्यो कहाँ त डोको राख्ने कहाँ त हामीले बिक्री गरेर खानु बिक्री गर्नको लागि धेरै समस्या छ एकदम अब भोलिका दिनमा तपाईँले के गर्ने योजना बनाउनु भएको छ अझै यो डोको व्यवसायलाई राम्रोसँग अगाडि बढाउने योजना बनाउनु भएको छ होइन मेरो मेरो प्रश्न चाहिँ के छ भन्दाखेरि सबसे पहिला चाहिँ होइन आफूले गरिरहेको होइन आफूले गरिरहेको परम्परा अब आफू चाहिँ जिजुबाजेले पनि गरिरहेको अब चाहिँ यसलाई चाहिँ मैले सकभर मैले अघि बढाउने चाहिँ मेरो ठुलो कोसिस नै होइन अब चाहिँ म बढी मात्रामा अब चाहिँ मैले के गर्छु भन्दा अब चाहिँ यहाँ बसेर अब त्यही हो अब चाहिँ बाहिर जङ्गलमा गयो अब चाहिँ त्यही दुई दुईटा तिनवटा डोको न्याला ल्याइन्छ होइन एक दिनको त्यहीँ गयो अब एउटा डोको तपाईँको अब चाहिँ दुई सय पचास अब तिन सय रुपियाँ नि दिन कसैले त अब चाहिँ त्यही हो अब चाहिँ कति पर अब तिनवटा डोको ल्याएछ तिन अब दिन्छु भनेर होइन नौ सय रुपियाँ अब त नौ सय भाग लगाऊँ अब चाहिँ अब आफू बेच्न हिँड्न परो अब दिनको जेला राख्नु पर्यो साथै सयले पनि अब कति दुईवटा डोकोलाई अब तिन सयले छ सय पर दुई सय रुपियाँ पनि परेन अब त्यसमा पनि अब चाहिँ साँच्चै खाम भनियो भने त त्यति अब चाहिँ नास्ता अब चिया पानी छुटाउने हो नि त पनि हुन्न भयो हजुर पहिलेदेखि नै गर्दै आइरहेको यो डोको व्यवसायलाई नै हजुरले निरन्तरता दिने योजना बनाउनु भयो होइन मैले एकदमै एकदमै हामी यो कार्यक्रमको अन्त्यमा पनि आइपुगेका छौँ अन्त्यमा रेडियो सुनेर बसिरहनु श्रोतालाई के भन्न चाहनुहुन्छ मेरो चाहिँ आवाज सुन्ने सुनाउनेलाई पनि मेरो चाहिँ मुरीमुरी धन्यवाद छ होइन उहाँ त तपाईँले अब चाहिँ यो सुनेर अब हो अब चाहिँ यो राम्रो हो भनेर चाहिँ उहाँले गरिदिनु भयो भने उहाँहरूलाई म चाहिँ धेरै धेरै मेरो चाहिँ मुरीमुरी मेरो चाहिँ यही नै छ धन्यवाद हुन्छ यो व्यस्त समयको बावजुद पनि तपाईँले हामीलाई समय, समय दिनुभयो यो समय र संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद मेरो पनि धन्यवाद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 फोन नम्बर शून्य अडसट्ठी फोन गरी प्रतिक्रिया दिन सक्नुहुनेछ तिन दिनसम्म रेडियो सुनेर साथ दिनुभयो श्रोता तपाईँलाई धन्यवाद प्रविधिमा रहने मित्र निराजन बगालेलाई विशेष आभार व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म विशाल विज्ञपनी आज्ञा चाहन्छु ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गोलकोट एफएम एक सय सुन्दै गर्नुहोस् नमस्कार